आयोजना समयम संपन्न नगरने चाइनीज कंपनी चाइना गेज्वाय ऊर्जा मंत्री पारे सात दिन में प्रतिवेदन बुझाने प्रतिबद्धता सड़क बत्ती जड़ान को स्थानीय पांडे उदघाटन करने र कैलालीबाट पठाइएको पुनर्संरचनाको दसवटा खाकालाई नै मान्यता दिने बझाङमा हिउँदे बाली खडेरले बर्खे बाली रोगले सखाब भएपछि भोकमरी हुने भन्दै बिहान सात बजेको ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत आयोजना समयमै सम्पन्न नगर्ने चाइनिज कम्पनी चाइना गेज्वालाई राखरख्ती पारेका छन् मन्त्री शर्माले हिजो गेजुवाका महाप्रबन्धक चौ च्याङजोङ सहितको टोलीलाई मन्त्रालयमै बोलाएर राखरख्ती पारेका हुन् गेजवाले दश वर्षदेखि अर्थात सन् दुई हजार सातदेखि सेमलिया निर्माणको ठेक्का लिएर अहिलेसम्म सम्पन्न गर्न नसकेको भन्दै मन्त्री शर्मा वैसाएका हुन् तपाईहरूले स्थगित भएको आयोजनाको निर्माण कहिले शुरू गर्ने र कहिलेसम्ममा सम्पन्न गर्ने मलाई यसको समय चाहियो चाइनिज ठेकेदारलाई मन्त्री शर्माले भने अब कुनै पनि वाहनामा आलटाल गर्न पाइँदैन मन्त्री शर्माले आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र चाइनिज ठेकेदार दुवैलाई निर्देशन समेत दिएका छन् तर गेजवाका प्रतिनिधिले विभिन्न समस्याहरू विद्यमान रहेकाले आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्न निकै कठिन भएको जवाब दिएका छन् गेजुवाको जापप्रति मन्त्रीले तत्कालै असहमति जनाए आगामी असार मसान्तमा जुनसुकै हालतमा भए पनि आयोजना सम्पन्न गर्नुपर्छ उनले भने त्यसका लागि हाम्रो तर्फबाट गर्नुपर्ने कुनै काम भए हामी गर्न तयार छौं मलाई परिणाम चाहियो परिणाम मन्त्रीले दोहोऱ्याए आयोजना कहिले सम्पन्न गर्ने मलाई एक्ज्याक्ट टाइम चाहियो यस्तो आलचाल प्रवृत्तिले काम नहुने भन्दै मन्त्री शर्माले आयोजना सम्पन्न नभएसम्म नेपाल विद्युत प्राधिकरणका आयोजना प्रबन्धक र गेजवाका आयोजना प्रबन्धक दुवैलाई फिल्ड नछाड्न निर्देशन समेत दिएका छन् तपाईँहरू दुवैजनाले आयोजना सम्पन्न नभएसम्म फिल्ड छाड्न पाउनुहुन्न शर्माले भने मलाई सात सात दिनमा प्रगति विवरण चाहिन्छ मन्त्री आक्रामक भए पनि गेजवाका प्रतिनिधिहरू नरम देखिएका थिए त्यसपछि मन्त्रीले प्रस्ताव गर्दै गए उनीहरूले त्यसमा सहमति जनाउँदै गए त्यसपछि मन्त्रीले आयोजनाका ठेकेदार र परामर्शदाताबीच त्रिपक्षीय सम्झौता गरी आयोजना निर्माण शुरू हुने र सकिने मिति समय तोक्न निर्देशन दिएका छन् उनले कम्तीमा गेजुवालाई आठदेखि दश महिना भन्दा समय दिन नसकिने पटक पटक दोहोराएका थिए थी। कुल तीस मेगावाट विद्युत उत्पादन क्षमताको सो आयोजनाको सन्तानब्बे प्रतिशत निर्माण कार्य दुई सालमै सकिएको थियो तर आयोजनाको सुरुङ खुम्चिएर गेजुवाले थप पैसा माग्दै आएको थियो नेपाल विद्युत प्राधिकरणले थप रकम दिन नसकिने बताउँदै आएको थियो सोही विवादका कारण आयोजना प्रभावित हुँदै आएको थियो चमेलिया नेपालको सबैभन्दा महँगो लागतको आयोजना बनेको छ सामान्यतया एक मेगावाट विद्युत उत्पादन गर्न अठार करोड़ रूपियाँ लाग्ने सरकारी प्रतिवेदन छ तर चमेलियाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट लागत चौपन्न करोड़ रूपियाँ भन्दा बढ़ी भइसकेको छ ऊर्जा मन्त्री शर्मा आक्रामक रूपमा प्रस्तुत भएपछि चाइनिज ठेकेदार आगामी सात दिनभित्र आयोजना सम्पन्न गर्ने मिति नै तोकेर सरकारलाई रिपोर्ट बुझाउन सहमत भएको छ अब आयोजनाले सात सात दिनको कार्य प्रगति र हरेक हप्ताको योजना मन्त्रालयमा पठाउनु पर्नेछ धनगढ़ीमा रहेको सेती अञ्चल अस्पतालमा तीसजना डाक्टर कार्यरत रहे पनि बिरामीको चेकजाँच भने अयवबाट हुने गरेको छ सेती अञ्चल अस्पतालमा विशेषज्ञ सेवा रहेको भन्दै कैलाली जिल्ला मात्र होइन सुदूरपश्चिमका अन्य आठ जिल्लाबाट पनि बिरामी पुग्ने गर्दछन् तर सेतीयाञ्चल अस्पतालमा भने डाक्टर होइन अहिवबाट बिरामीको चेक जाँच हुने गरेको छ सेती अस्पतालमा अहिले चारजना डाक्टर स्वास्थ्य मन्त्रालयबाट करारमा नियुक्त छन् भने आठजना सरकारको छात्रवृत्तिबाट कार्यरत रहेका छन् यस्तै छजना डाक्टर अस्पताल विकास समितिबाट नियुक्त र बाह्रजना नेपाल सरकारको दरबन्दी अन्तर्गत कार्यरत रहेका छन् तर पनि ओपीडी सेवामा बिरामीको चेक जाँच भने अयवबाट हुने गरेको बिरामीले बताएका छन् ओपिडी सेवामा बस्ने डाक्टरहरूले पनि आफू बस्ने गरेको भए पनि अयवलाई नै चेक दिने गरेको बिरामीहरूका कुरूवाले बताएका छन् सेती अञ्चल अस्पतालमा तीसजना डाक्टर कार्यरत अहिलेसम्मकै बढ़ी हो अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सूर्य गुरूङले पहिले यस अस्पतालमा डाक्टरको अभाव रहेको र त्यसबेला अभियेक गर्ने गरेकाले अहिले पनि उनीहरूले नै चेक गर्ने गरेको स्वीकार गरेका छन् सन् दुई हजार तीसभित्र समृद्ध पश्चिम बनाइने लक्ष्य सहित सुदूरपश्चिम विकास आयोगले सात नम्बर प्रदेशको आगामी कार्यदिशा र विकास योजनाबारे जिल्ला जिल्लामा छलफल शुरू गरेको छ अहिलेको अवस्थामा सुदूरपश्चिमका नौवटै जिल्लामा आयोगले कसरी विकास गर्न सकिन्छ भनेर छलफल एवं आपसी सहकारीलाई अघि बढाएको हो भौतिक विकासको अवस्था र मानवीय विकास सूचकांकमा पछि परेको सात नम्बर प्रदेशको सम्भावना र चुनौतीबारे छलफल गरिन लागेको सुदूरपश्चिम विकास आयोगका कार्यकारी निर्देशक रामचरण सापकोटाले बताउनु भएको छ चालू आर्थिक वर्ष में सात नंबर प्रदेश को कार्योजना रणनीति बारे दाचुला में सलफल कार्यक्रम को आयोजना आयोग का पदाधिकारी जिला स्थित सरकारी कार्यालय प्रमुख राजनीतिक दल एवं पत्रकार संग अंत्रिय कार्यक्रम को आयोजना डडेलधुराको सौर्य सड़क बत्ती जडानको काम सम्पन्न भएको छ जिल्लाको अमरगढी नगरपालिकाको नगर तथा बजार क्षेत्रमा सौर्य सड़क बत्ती जडानको काम हिज मात्रै सम्पन्न भएको हो सम्झौता अनुसार भदौ पन्ध्र गतिभित्र नै सड़कका शौर्य बत्ती जडानको काम गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले हिजो मात्रै सबै एकहत्तरवटा पोलहरूमा सौर्य सड़क बत्ती जडान गरिएको अमरगढी नगरपालिकाले जनाएको छ पच्चीसदेखि तीस मीटरको दूरीमा पोलहरू राख्नुपर्ने भनिए पनि आवश्यकताभन्दा धेरै कम पोलहरू आएका कारण पोखरा बजारदेखि स्याउले बजारसम्मका मुख्य ठाउँहरूमा बत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले जानकारी दिएका छन् उनका अनुसार तुफान डाँडादेखि जिल्ला प्रशासनसम्मको सड़कका विभिन्न चोकहरूमा पनि बत्ती जडान गरिएको छ साथै जडानको काम सम्पन्न भएसँगै आउँदो शनिबार असोज आठ गते बेलुका संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सबै सड़क बत्तीको उद्घाटन गर्ने कार्यक्रम राखिएको नगरपालिकाका का कार्यकारी अधिकृत भट्ट राईले जानकारी दिएका छन् माग गरे अनुसार पोलहरू नआउँदा हाललाई मुख्य चोक र मुख्य ठहरमा प्राथमिकता दिएर बत्ती जडान गरिएको र पछि थप्ने गरी अहिले तुफान पोखरा बजारसम्म पचासदेखि साठी मिटरको दूरीमा बत्ती राखिएको उनले जानकारी दिएका छन् उक्त सौरी सड़क बत्ती जिला मुख्य क्षेत्र के रूप में रहकर नगरपालिक बाघ बजार क्षेत्र को दाया बाया जड़ान सड़क के मददंडार दाया बाया पन्द्र पन्द्र मीटर छोड़ी सौरी सड़क बत्ती जडान भजार क्षेत्र में ठाव नई न भाई पड़ान कर न सकुख भट्ट राय मॉड्यशन को बयानबे दशमलव दुई मेघाटरनेटनीटी स्थानीय तह पुनर्संरचना आयोगले कैलालीबाट पठाएको पुनर्संरचनाको दसवटा खाकालाई नै अन्तिम खाकाको रूपमा मान्यता दिने भएको छ जिल्ला स्थित प्राविधिक सहायक समितिले आयोगले निर्धारण गरेको दस र प्राप्त सुझावका आधारमा तेह्रवटा स्थानीय तहको खाका आयोगमा पठाएको थियो आयोगले हिजो धनगढ़ीमा राजनीतिक दलहरूसँग गरेको छलफलमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कतिपय ठाउँबाट जनताले दिएका सुझावहरू समावेश नगरिए पनि समितिले तयार पारेको सीमाङ्कन सहितको दसवटा खाका तुलनात्मक रूपमा ठिक रहेको बताएका थिए आयोगले निर्धारण गरेको मापदण्ड पूरा गरेको र राजनीतिक स्तरबाट पनि खासी विवाद नदेखिएकाले दसवटा खाकालाई परिवर्तन नगरी अन्तिम खाका मानिने आयोगका सदस्य निरज शाहले बताएका छन् खेती पक्ने अवधि भर काम गरेर केवल तीन महीनादि पांच महीनासम खान पुग्ने बझांग में हिउदी बारी खडरी का कारण सबै सुकेर नष्ट खेतबारी में छड़े बीव समय तूल करना सकिन मस्टा गाषार का गोविंद खडका भन्नभु भन्नभु मस्टा और भातेखोला गावि का हिउँदमा लगाएको गहुँ जौं मसुरो सबै बाली खडेरीले गर्दा नष्ट पार्यो आकाशे पानीको भरमा खेती गर्नुपर्ने खडेरी परेर लगाएको बाली खेतमै सुकेर नष्ट भयो केही जमीनमा त बाली लगाउन नै पाएनौ बालीमा छरेको बिउ बराबर पनि उब्जनी भएन बर्के बालीमा त अलिकति उब्जनी होला पानी राम्रै परेको छ भन्ने सोचेका थियौं लगाएको सबै बाली रोगले सुकेर नष्ट भयो अब भोगमरी हुने भयो खड्काले भन्नुभयो मस्ता र भातेखोला गाविसका स्थानीयले लगाएको धान बाली रोगका कारण नष्ट भएको स्थानीय कृषक मोहन खड्काले बताएका छन् मस्टा गडखेत मार्मी कल्याखेत जौलाकी मौ मानसैन र भातेखोला गाविसको बाँचतोलीको जिउलो गढीज्यूलो सिउला गडखेत लगायतका ठाउँमा कृषकले लगाएको धानबालीमा रोग देखा परेका कारण सोक्न थालेको स्थानीय भरत अधिकारीले बताएका छन् मष्ठा गाविसका परिवार र भातेखोला गाविसका पाँच परिवारले लगाएको धानबालीमा रोग लागेको छ ढुङ्गा आकारका धब्बादेखि नै क्रमशः सोपात कालो हुँदै पुरै बोट नै कालो हुने गरेको कृषक सत्यराज अधिकारीले बताएका छन् जिल्ला कृषि विकास कार्यालयले प्राविधिक टोली नखटाउँदा रोखो पहिचान गर्न गाह्रो भएको कृषकहरूले गुनासो गरेका छन् लगातारको वर्षाले कञ्चनपुरमा धानबालीमा व्यापक क्षति भएको छ धान भित्राउने समयमा परेको वर्षाले कञ्चनपुरका विभिन्न स्थानमा किसानले काटेको धानमालीमा क्षति पुर्याएको हो कञ्चनपुरको पुनर्वास नगरपालिकाको सिमरी गाउँमा किसानले काटेको तीन बिघाको धानमा क्षति पुर्याएको छ सिमरामा किसानले काटेको तीन बिघाको धान डुबारमा परेको जानकारी आएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकारराम थापाले बताएका छन् यस्तै कृष्णपुरको गजरौलामा पनि किसानले काटेको धानमा वर्षाले क्षति पुर्याएको छ पाकेको धानबाली भित्र्याउने समयमा परेको वर्षाले धानबारीमा क्षति पुर्याएपछि त्यस क्षेत्रका कृषक चिन्तित बनेका <स्वारी> छन् चौलनी नदीमा नहाउने क्रममा बीस वर्षीय गोकुल भट्ट बगेर बेपत्ता भएका छन् बैतडीको देवले गाँविस वडा नम्बर छ घरभई हालत दार्चुलाको गोकुलेश्वर मा बस्दै आएका भट्ट नदीमा बगेर बेपत्ता भएका हुन् गोकुलेश्वरमावि गोकुलेश्वरमा कक्षा मा, मा, मा अध्ययनत भट्टन वुहाउने क्रममा बगेर बेपत्ता भएकोलाका प्रहरी कार्यलाई गोकुलेश्वरका इन्स्पेक्टर बोधराज ओझाले जानकारी दिएका छन् बेपत्ता भट्टको खोजी कार्य जारी छ उनी पढ़ाईको सिलसिलामा दार्चुलाको गोकुलेश्वर पुगेका थिए लगातार वर्षा पर भत्कि बजांग को कैलाश गावि सह सुन्दर सिंह बाड़ा को एक परिवार विस्थापितीबार बिहान सुंदर सिंह बाड़ा का एकजन बहादुर सिंह को घर भत्की उनको परिवार विस्थापित स्थानीय राम सिंह ठकुरी जानकारी दानवी क्षति भाई दस जनाक सिंह के परिवार अजिक कची छाना में बसिंग उनके बतायान अब सड़क तथा सवारीसंग संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट पचल चौबीस घण्टा में सुद्रपशिम सड़क तथा सवारीसंग संबंधित क्लघटना नाफिक प्रभारी कार्यालय अबतरिया अब आज मुलुकको पूर्वी र मध्य क्षेत्रमा साधारण बदली हुनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ सा। साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा मेघगर्जन सहित छोटो वर्षाको सम्भावना रहेको छ भने पश्चिमी क्षेत्रका पनि एक दुई ठाउँमा मध्याहपछि छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ आयोजना समयमै सम्पन्न नगर्ने चाइनिज कम्पनी चाइना गेजवा ऊर्जा मन्त्रीले प्रतिबद्धतामा डाक्टर अहेवबाट बिरामी जाँच सात नम्बर प्रदेशको विकास योजना बारे जिल्ला स्तरमा सलफल हुँदै डाय सड़क बत्ती जडानको काम सम्पन्न शनिबार स्थानीय विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने र कैलालीबाट पठाइएको पुनर्संरचनाको दसवटा खाकालाई नै मान्यता दिने बझाङमा हिउँदै बारी खडेरी बर्खे बारी रोगले सखाप भएपछि <laughs>